झगडालु गौँथलीहरूले झ्यालमा आए उत्पात मछाउन थालेपछि मार्थाको निद्रा भाँचिन्छ घडीमा बिहानको आठ बजेर पन्ध्र मिनेट समय चिप्लिसकेको हुन्छ आदि मन्दिरको विशाल कक्षमा आदिगुरूको प्रवचन समाप्त भइसकेको हुन्छ आदिगुरू बिन्दु मैचाङ बाहेक सबै त्यहाँबाट हिँडिसकेका हुन्छन् मार्था मन नपरेको ढङ्गाले उठ्छिन् शरीरमा थकाइ र आलस्य मिश्रित एक मिठो पीडा हुन्छ बस्ती प्रवेशपछि आज पहिलोपल्ट तिनी पुत्रपुत्रीहरूलाई नियमित शुभ आशीर्वाद प्रदान गर्न सक्दैनन् तिनलाई कस्तो कस्तो असजिलो लाग्छ तर प्रशान्तको निर्दयीव भारत स्मरण भएपछि तिनलाई कुनै असजिलो लाग्दैन जे सुके होस् तिनी स्वच्छण र शौचाती कर्ममा लाग्छिन् बैठकको ठाउँमा प्रशान्तसित भेट हुन्छ ऊ अनुहारमा कुनै विकार वा तनावको स्थिति धारण नगरीकन मानव हिजो उसले प्रिमाणु राखको अपेक्षा गर्दै गरेन तिमीलाई पर्खिरहेको हुन्छ आदि माता मा प्रणाम गर्छु साविक बमनजी म प्रणाम गर्छ प्रशान्त आज म अबेरसम्म सुतेँ मार्ता स्पष्टीकरण दिने अन्दाजले होइन कुरासम्म गर्ने अभिप्रायले कुरा गर्छिन् प्रशान्त गर कुरा सुन्छ तर त्यसको कारण सोध्दैन आदि एउटा हार्दिक प्रार्थना छ कस्तो हार्दिक प्रार्थना मेरो हार्दिक प्रार्थना छ प्रशान्त तिमीसित हृदय छ मार्था तीको आँखाले तीको चोरले र तीको प्रश्नको बाँडले आक्रमण गर्छिन् तर स्वयंतिरलाई थाहा हुन्छ यो एक कमजोर आक्रमणको प्रयास मात्रै हो जहाँ कामनाहरू लुकेका छन् सहानुभूति खोज्दै प्रशान्त प्रश्नको जवाब शब्दले होइन मुखमा अङ्कित एक मुस्कानले दिन्छ मार्थालाई प्रशान्तको मुस्कान साह्रै नै फिक्का र अफसोसले भरिपूर्ण लाग्छ भन के प्रार्थना गर्नु मार्थाको कोमल मुस्कान देखा पर्छ मेरो एक पुत्र बस्तीबाट विदा हुन चाहन्छ उसको एउटा पोर्ट्रेट यहाँ रहोस् भन्ने मलाई लाग्छ प्रशान्त अनुरोधपूर्वक आफ्नो कुरा स्पष्ट गर्छ किन ऊ बस्ती छोड्न चाहन्छ मार्थालाई कुरा रुचिकर लाग्छ हराएी श्रीमती खोज्न प्रशान्त रहस्यपूर्ण ढङ्गले मुस्कुराउँछ मार्था कुरा बुझ्दिनन् तिनी प्रशान्तको आँखामा आँखा गाडेर भाषण बुझ्न खोज्छिन् तर उसको आँखाहरू स्थिर हुन इन्कार गरिरहन्छन् यहाँ जीवनको दर्शन नखोजिकन किन ऊ हराएकी श्रीमती खोज्न चाहन्छ यस्तो लाग्छ तिम्रो दर्शनले काम नगरे जस्तो छ मार्था व्यङ्ग कस्ने सुवर्ण मौका गुमाउँदैनन् पृथ्वीमा जन्मने धेरै व्यक्ति बिना दर्शन जन्मन्छन् बिना दर्शन मर्छन् मेरो त्यस पुत्रलाई दर्शनभन्दा महत्त्वपूर्ण हराकी श्रीमती बाँकी छ ऊ दर्शन बिना बाँच्न सक्छ श्रीमतीलाई नखोजी गर्न सायद नसक्ला प्रशान्तको मुखबाट एउटा अनौठो हाँसु निस्कन्छ मार्थाको व्यङ्गात्मकता गायब हुन्छ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 मार्ता जवाफ दिन्छन् तर अध्ययन गर्नु भएन प्रशान्त मिठो भाषा शैलीमा सकभर नबिजाउने किसिमले कुरा काट्छ तर सफल हुन सक्दैन मैले आफ्नै पाराले अध्ययन गरिसकेकी छु आदि श्रमशालामा अविकसित किसिमका श्रम, का श्रम कार्य हुन्छन् आदि आरोग्यशालामा असाध्य रोगीहरू छन् कुनै नवीनता छैन मैले मेरो धर्मशालाको सेवा श्रममा रोगी र दुःखीहरू देखेकी नै थिएँ जहाँसम्म आदि शिक्षणशालाको प्रश्न छ तिमीलाई थाहा छँदैछ मेरो त्यसमा विरोध छ मलाई प्रेममयतामा विश्वास छ अहमयतामा छैन मार्ता कस्तो कस्तो भावले प्रशान्तलाई हेर्छिन् तिनीलाई राम्ररी थाहा हुँदैन तिनी प्रेममा विश्वास प्रकट गरिरहेकी छिन् वा प्रेमको भिक्षा मागिरहेकी छिन्ता मानिसहरू विश्वासमा बाँच्न चाहन्छन् विश्वासमा मर्न चाहन्छन् आस्था र विश्वास मानिसका जन्मसिद्ध अधिकार हुन् तर फरक सिर्फ यति छ कसै कसैको विश्वास स्वानुभावले अर्जित हुन्छ कसैको हुँदैन अक्सर मान्छेको विश्वास अन्धानुकरणमा आधारित हुन्छ प्रशान्त शान्तभावले बोल्छ तर म एउटा गर्दै थिएँ आदिमाताले प्रार्थना स्वीकार गर्नुभयो तिमी भन्छौ भने स्वीकार छ पठाइदेऊ म पोर्ट्रेट बनाइदिन्छु धन्यवाद प्रशान्त मुस्कुरा आउँछ लाग्छ उसको मुस्कान निकै नै रहस्यपूर्ण छ तिनलाई भन्ने उत्प्रेरणा हुन्छ म अन्धानुकरण गर्दिनँ तर कुन्निकिन तिनी यो कुरा गर्दिनन् उसले कसरी कहाँ हरायो श्रीमती मार्ता सान्दर्भिक कुरामा रुचि देखाउँछन् आधीमाता पुत्रको कथा पनि सायद एउटा प्रेमको कथा हो उसैको मुखबाट कुरा सुन्नु होला मेरो अनुरोध छ प्रशान्तको अनुहारमा एउटा अनौठो मुस्कान नाच्छ त्यही मुस्कान बोकेर त्यहाँबाट बाहिर निस्कन्छ मार्तालाई आश्चर्य लाग्छ तर आश्चर्य मानिरहन तिनीलाई जाँगर चल्दैन तिनी आलस्यको बसवर्ती भए ओछ्यानमा पल्टिन्छन् तर पल्टिरहन तिनीलाई झर्को लाग्छ यस पीडाप्रद एकान्तता र असन्तुलित मनस्थितिको बोझबाट बस्न तिनी भान्सा खण्डमा जान्छन् एक मगता तो दुध पिउँछिन् तिनको मानसिक स्वास्थ्यमा बल्लता र आशाजनक सुधारका चिन्हहरू देखा तिनलाई सन्चो अनुभव हुन्छ आज यथासम्म उठ्न सकिनँ राति राम्ररी निद्रा परेन त्यसले शुभाशीर्वाद प्रदान गर्ने कार्यबाट म आज वञ्चित भएँ विशुद्ध पौष्टिक दुध पिएपछि तिनलाई मानौँ कुरा गर्ने शक्ति प्राप्त हुन्छ मैछाङ कुराको जवाफमा मुसु मुसु हाँसी मात्र दिन्छे कारण यसभन्दा उपयुक्त जवाफ उसलाई अर्को सुच्दैन पुत्री चित्र कोर्ने सामानहरू लिएर आऊ अहिले मलाई एउटा चित्र कोर्नु छ मार्था कामा राएर भान्सा बैठक कोठातिर जान्छन् आदि म सामानहरू कहाँ लागि राखौँ मैछ मुसु हाँसोलाई यथावत कायम राखी दिनको पछि लाग्छ मन्दिर अगाडि बगैँचामा आदि मन्दिरको विशाल कक्षभित्र प्रवेश गर्दै तिनी जवाफ दिन्छन् कक्ष शून्य हुन्छ तिनी कक्षभरि सरस्वती आँखा गमाउँछन् र मन्दिर बाहिर बगैँचामा निस्किन्छन् घाम लागेको हुन्छ घामको पोलालाई निष्प्रभावी पार्ने खालको शिरसिर हावा चलिरहेको हुन्छ बगैँचामा फुलहरू तछाड गरी फुलिरहेका हुन्छन् खुला आकाश यस सुखद सौन्दर्यले तिनी आत्मविभोर हुन्छन् र हल आलस्यबाट पूर्ण रूपले मुक्त हुन्छन् मैचाङ रङ कुची क्यानभास अढ्याउने इजेल र सानो बेदको कुर्सी लिएर आउँछ र एक एक बगैँचाको बिचमा राख्छ यसबीच आदिगृहको बाटो हुँदै बिन्दु पनि आइपुग्छ केही सङ्कोच महसुस गर्दै बिन्दु यहाँ हो मार्ता उसलाई सामान्य भावले बोलाउँछिन् तर बिन्दुका लागि यो बोलावट वरदान बराबर भइदिन्छ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 मार्थालाई उसको भावाविस्पूर्ण व्यवहार वा प्रेम पोखाइसहन अलिक गाह्रो लाग्छ तर पनि तिनी प्रफुल्ल भए हाँसिरहन्छन् बुढी कुकुरनीको स्वरूप मन पर्दा नपर्दै पनि तिनले बिन्दुसित एक आत्मीय सम्बन्ध अनुभव गर्न थालेकी हुन्छन् र्थ वेदको कुर्सीमा बस्छन् बिन्दुको प्रेम पोखाइ सहन गर्दै अनायासै तिनी आदिगृहपट्टि दृष्टिपात गर्छिछिछिन् प्रशान्त आदिगृहको प्राङ्गणमा उभिएर यति हेरिरहेको हुन्छ दुबैका आँखा जुझ्छन् तर कुनै भयानक दुर्घटना हुनुभन्दा पहिले प्रशान्त फिस साँच्दै आफ्नै आँखालाई एक उचित मोड दिन सफल हुन्छ कुन् मार्था लाजले भुत्तोकै हुन्छन् परिणामस्वरूप बिन्दुमाथि हातको दबाव घनीभूत हुँदै जान्छ यो बिन्दु हामी सबैभन्दा भाग्य छ अचानक भनीजे गरी मैछाङको चर्को स्वर सुनिन्छ छेवैमा मार्था सचेत भने चाहिँ हुन्छन् र पुलुकको आदि गृहतिर हेर्छन् प्रशान्त त्यहाँबाट हराइसकेको हुन्छ बिन्दु किन भागी मानिन्छ सबैभन्दा मार्था मुस्कुराउँदै अनुमान लाउँदै सोध्छिन् यसले आदिगुरु र आदिमाता दुवैको माया पाउँछ मैचाङ ईर्षालो हावभाव देखाउँदै दे बोल्छे र घुर्किलाउँदै थात्छ जमिनमा बस्छ उसको भावभङ्गीमा र अप्रत्याशित ईर्ष्या भावले मार्थालाई सुखद अनुभूति प्रदान गर्दछ फलस्वरूप खितकित खितकित -खित हाँस्दै मानव प्रज्वलित अग्निकुण्डमा घिउ थप्दै जान्छन् तिमीलाई भन्न मन लाग्छ तिमीहरूको आदिगुरु कसलाई माया गर्दैन तर त्यतिखेर तर्क गर्नुभन्दा जिस्कनुमा मजा हुन्छ पुत्री हामी तिमीलाई माया गर्दैनौँ र मार्दा फेरि खितकित -खित हाँस्दै उत्तरको प्रतीक्षा गर्छिन् तर मैचाङ शत्रुतापूर्वक बिन्दुलाई घुर्दै जुर्क उठ्छ बिन्दुलाई पनि स्थिति बोध हुन्छ वा आदिमाताको काखबाट टाउको उचालेर हेर्छे किन रिसाए कि मोरी भन्ने भाव बोकेर मैचाङ आरिछि चाल बोकेर मन्दिरभित्र पस्छ बिन्दु छक्क पर्सेर आदिमातालाई प्रशानात्मक दृष्टिले हेर्छ आधीमाता खेत खित खित खेतकित खेत, हाँसी मात्र लान्छन् बिन्दु एकछिन सोचमग्न हुन्छ त्यसपछि आधीमातालाई त्यहीँ छोडेर मन्दिरभित्र दोर्छे मार्था आदि मन्दिरको ढोकामा आँखा गाडेर खितकिताइरहन्छन् मनभित्र एक अज्ञात तर सुखद किसिमको खुदकुती जन्मिरहन्छ तिनी मुख धुनेर हाँसिरहन्छन् आदिमाताको माया पाउनको लागि बिन्दु र मैचाङ जहिले पनि प्रतिद्वन्दी हुन्छन् भन्ने मार्थालाई थाहा हुन्छ अक्सर मैचाङ नै इर्ष्याको आगोले जल्थी र बिन्दु उसलाई मनाउन पछि लाग्थे बिन्दु आफ्नो हावाभाव अनुसार हर प्रयासहरू गरी मैचाङलाई मनाएर नै मार्था उनीहरूको ईर्ष्यालु बानी झगडा र मेलमिलापलाई एक रमाइलो खेल हेरिजे गर्थिन् सम्भव भएसम्म कक्षको पक्ष नलिकन घामका ग्रामीण पाइलाहरू प्राकृतिक तवरले बढेपछि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 आदिगृहको शून्यता सजीव हुन्छ तिनले हेर्दा हेर्दै दुई व्यक्ति बाहिर निस्कन्छन् एकजना स्वयं प्रशान्त र अर्को व्यक्ति जो राम्ररी चिनिँदैन आकल झुकल देखेको मान्छे जस्तो तिनीहरूलाई लाग्छ बस उनीहरू सोझै बगैँचामा आइपुग्छन् मार्थ औपचारिक सौजन्य देखाउँदै दे मुस्किल अपरिचित अपरिचित जस्तो मान्छे सङ्कोच प्रणाम गर्छ मार्था प्रणाम स्वीकार गर्छिन् तर उक्त व्यक्तिको आवाज जुन आफैभित्र हराएको हुन्छ सुन्न सकिँदैन प्रशान्त के मैले यही पुत्रको पोर्ट्रेट हो आदिमाता यही पुत्रको पोर्ट्रेट म चाहन्छु मार्थ चित्रकारी आँखाले त्यस व्यक्तिलाई हेर्छन् करिब करिब पैँतिस वर्षको उमेर केही दुब्लो विशेष गरी काला आवश्यकताभन्दा बढी फुलेको नाक सङ्कोच र अपराधले जकडिएको मनस्थिति मार्थालाई यस्तो लाग्छ त्यस व्यक्तिको समग्र व्यक्तित्व महरोगले बेकममा भएको देव्रे हातमाथि मार्थाको ध्यान जाँदैन कारण उसले कुशलतापूर्वक हात तोकाइरहेको हुन्छ पुत्र कहिले जाँदैछौ बस्तीबाट मार्ता आफ्नो औपचारिक मुस्कानमा अभयदानको उज्यालो छर्दै प्रश्न गर्छिन् भोलिसम्ममा माता मा मरन्ज्यासी बोलीमा जवाफ फर्किन्छ मार्ता इज्जेलमा क्यानभास चढाएर रङ संयोजन गर्न थाल्छिन् यसबिच मैचाङ दुईवटा कुर्सी बोकेर आइपुग्छे मार्ता उसलाई होइन उसको पछि आइपरेकी बिन्दुलाई जिस्किने आँखालाई हेर्छन् र काममा व्यस्त हुन्छन् पुत्र कुर्सीमा बस्छ व्यक्ति अति संकोच मान्छ र ठिङ्ग उभिरहन्छ आदिगुरु उसलाई काँधमा समातेर बिस्तारै कुर्सीमा बसाउँछ प्रशान्त तिमी पनि बस यतापट्टि मार्था सिसाकलमले क्यानभासमा पोर्ट्रेटको प्रारूप तयार पार्दै बोल्छन् म ठिक छु यतिकै प्रशान्त तिमीको देवीपट्टि उभिदै बोल्छ मार्था उसलाई फेरि कुर्सीमा बस्न अनुरोध गर्दिनन् मैसाङ र बिन्दु मनोमाली नै बिर्सेर कुतुहवस रमिता हेर्न थाल्छन् उनीहरूले धेरैपल्ट आदि मातालाई क्यानभासमा व्यस्त देखेका थिए तर कुनै पनि व्यक्तिलाई सामान्य बसालेर चित्र कोरेको देखेका थिएनन् तिनीहरूले दृश्यचित्र देखेका थिए व्यक्तिचित्र देखेका थिएनन् एकपल्ट कुनै कुरामा मार्थाले प्रशान्तलाई म तिम्रो पोर्ट्रेट बनाउन चाहन्छु को मैचाङले सुनेकी थिए तर देखेकी थिएन उसलाई वास्तवमा निकै आश्चर्य लाग्छ केही बेर चञ्चल भए आश्चर्य मानिरहन्छे तर आफ्नो दायित्व स्मरण भए पनि रमिता हेरिरहन सक्दैन ऊ भित्र जान्छे बिन्दु रमिता हेरिबसो कि उसको पछि लागू भने दुविधामा पर्छ अन्ततः रमिता हेरिबस्ने टुङ्गोमा पुग्छ चामा थरी थरीका चराहरू खेल्दै र हल्ला गर्दै आइपुग्छन् मार्ता तिनीहरूप्रति ध्यान ध्यान नदिएर तनमनले क्यानभासमा व्यस्त हुन्छन् तिनको सिद्ध हात अनुशासित ढङ्गले छिटो चल्न थाल्छ सम्भवत था। तिनले प्रशान्तको उपस्थितिलाई पनि बिर्सिसकि हुन्छन् तिनको तारुण्यले लालिमायुक्त अनुहारमा एक गम्भीर र आनन्दी स्रष्टाको भाव देखिन्छ प्रशान्तलाई मन थाम्न गाह्रो लाग्छ उसको प्रेमी मन जुन कतिपय आत्मनियन्त्रणका साङ्गलाहरूले बाँधिएको थियो अशान्त हुन थाल्छ फलस्वरूप ऊ मार्तालाई मुग्ध दृष्टिले हेरिरहनु विवश हुन्छ पोट्रीको पहिलो प्रारूप तयार हुन धेरै समय लाग्दैन मार्था अतिव सुन्दर वृगनैनी आँखाहरूमा बल पार्दै र आँखी भाउका दुरी झन्डै झन्डै समाप्त पार्दै क्यानवासमाथि तीक्ष् दृष्टिपात गर्छिन् तिनको ओठमा सन्तोषको मधुर मुस्कान उदाउँछ प्रशान्त इज इट अल ठीक ठिक छ क्यानभासबाट आँखा नहटाइकन मार्था प्रश्न गर्छिन् र मनले यस पहिलो प्रारूपलाई नै अन्तिम प्रारूप मानि रङ पोत्ने निश्चय गर्छिन् तिनलाई अर्को प्रारूप तयार पार्नु वा संशोधन परिमार्जन गर्नु आवश्यक लाग्दैन प्रशान्त कस्तो लाग्यो बोलन न मार्ता दोस्रोबाट अनुरोध गर्छिन् आदि माता आदिगुरु गइसक्नु भएको छ जवाफ पुत्रको तर्फबाट आउँछ मार्था अविश्वासपूर्वक प्रशान्त उभिएको ठाउँमा हेर्छिन् आदि गृहतिर कतै पनि प्रशान्त देखा पर्दैन कतिखेर गएछ भने एकपल्ट सोधौँ जस्तो लाग्छ तर मार्ता प्रश्न नगरिकन एक दीर्घ नि श्वास र रङ तयार पार्न थाल्छिन् तिनको मन राम्रैसित दुख्छ तर त्यस दुखाइलाई मिठो माने अनुभव गर्न धेरै बेरसम्म चुप लागिरहन्छन् कुन हृदयको कस्तो आधी बेरिले हुत्याएर प्रशान्त चुपचाप त्यहाँबाट भाग्यो भन्ने क्षिणकल्पना पनि तिनी गर्न सक्दिनन् खुर्सीमा अप्ठ्यारो माने बसिरहेको पुत्रको सङ्कोच भावना हराउँदै गएको हुन्छ तर आदिमाताको रहस्यमय महन्तबाट श्रीजित एक नयाँ वातावरणमा ऊ आफूलाई पुरा पुरा कार्टुन सम्झिरहेको हुन्छ बस्तीका अन्य नर नारीलाई सरह उसलाई पनि आदिगुरु र आदिमाताबीचको प्रेम प्रसङ्ग थाहा हुन्छ यही कुराले गर्दा ऊ बढी कार्टुन भएको हुन्छ उसले आफूलाई जे सोचे पनि मनभित्र व्यक्तिगत दुःख मात्र होइन आदिमाताप्रति एक सानुभूतिको लहर अनुभव गरिरहन्छ आदिमाताको मनको पीडा राम्रैसित थाहा भए जस्तो लाग्छ उसलाई तर त्यति नै खेर उसलाई आफ्नो पीडा स्मरण हुन्छ सहानुभूतिका लहरहरू फर्किन्छन् आफैमाथि निरूपाय भाइ वा आँखाले भुइँमा खाल्डो पार्दै जान् जान थाल्छ रङ तयार भएपछि मार्ता क्यानभासमा पोद्दै जान्छन् तिनको विशेषज्ञ हात छिटो छिटो चल्न थाल्छ मानव क्यानभासमा रङ्गिनको चिनाची रहेछ तिनी त्यो मिठो पीडा बिर्सिदिन्छन् जुन अनायासै प्रशान्तबाट प्राप्त भएको थियो चित्रहरूमा डाँडी लेख्न सक्षम तिनको कलात्मक हात कुशलतापूर्वक चलिरहन्छ बिन्दुलाई तिन छट पार्दै जो सृष्टिको एकमात्र प्रत्यक्ष दर्शक हुन्छ त्यहाँ समर्थको आफ्नै प्रकारको एक खुबी हुन्छ चित्रहरूमा डायरी लेख्नु तिनले आफ्नै धर्ममाताको प्रेरणाबाट डायरी लेख्न सिकेकी थिइन् तर शब्दहरूको माध्यमले डायरी लेख्न मन लाग्दैन थियो तिनलाई तिनले सुरुको वर्ष अङ्ग्रेजी भाषामा डायरी लेखेकीकीकीकीकीक थिएन तिनी धर्म आमा मार्गरेटलाई लेखेको कुराहरू देखाउँथन् र डायरी कसरी लेख्ने भन्ने कुरामा थुप्रै निर्देशनहरू प्राप्त गर्थिन्थ अर्को वर्षदेखि नै तिनलाई भाषामा डायरी लेख्न मन लागेन सानै उमेरदेखि चित्रकला तिनको रुचिको विषय थियो यस कलामा तिनी पारङ्गत पनि थिइन् यही कारण दिनदिनका महत्त्वपूर्ण घटना र विचारलाई तिनी डायरीका पन्नाहरूमा पेन एन्ड इङ्कको माध्यमले वा पानी रङको माध्यमले चित्रण गर्न थालिन् सुरु सुरुमा यो कार्यक्रम ै गाह्रो चुनौतीपूर्ण थियो कारण सबै घटनालाई वा कुनै कुनै घटनालाई भाषामा लेखे चाहिँ चित्रकलामा लेख्न सकिँदैन थियो चित्रकलाको माध्यमले डायरी लेख्ने यो नयाँ तरिका मार्थलाई असाध्य मनपर्न थाल्यो दिनपर दिन चित्रात्मक प्रस्तुतिको कलामा तिनी दक्ष हुँदै गइन् यही दक्षताको कारण व्यक्तिचित्र वा दृश्यचित्र बनाउने काम तिनका लागि सरल हुन गएको थियो को चला तू त डि बाहो मिल तडने वे देखि ते है क्यानभासको पृष्ठ प्रदेशमा राम्ररी रङ पोतेपछि मार्था कुची बद्लेर पोट्रेटको मुख्य भागमा रंग पोत् थाल्छन् त्यो त्यतिखेर तिनीलाई पुत्रको कथा जाने जिज्ञासामा उत्पन्न हुन्छ तिनी क्यानभासबाट आँखा नहटाइकन शान्तस्वरले प्रश्न गर्छिन् पुत्र तिमी किन जाँदैछौ यहाँबाट आदिमाता म मा, पुत्रको नै उपयुक्त जवाफ दिन सक्दैन लज्जा अपराध भावनाले उसको अनुहारको रङ बद्लिँदै जान्छ मैले सुनेँ तिम्री श्रीमती कुचीसम्मको हातलाई विश्राम दिँदै मार्थापुत्रलाई सिधा आँखाले हेर्छिन् पुत्र तिनीसँग आँखा मिलाउने साहस गर्दैन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 तर के गरौँ दशा लाग्यो आधी माता पुत्र रोला रोला जाँ गरी चुप लागेर बस्छ सुनाउ पुत्र अरू कुरा को आज झन्छिटो चल्न थाल्छ के भन्नु आदिमाता अचानक मेरो भाग्य बिग्रियो मलाई महारोग लाग्यो स्वास्नी डरले माइत अन्न अन्नजल दिने मान्छेसमेत गुमाएँ मैले पछि थाहा भयो माथितिरकै एकजना बदमास मान्छेसित कहाँ हो कहाँ हो भागेर गएँ छोरालाई पनि लिएर गएँ त्यस्तै स्वास्नीलाई किन खोज्नु पर्यो त मार्थालाई कुरा सुनेपछि कता क्रोध उत्पन्न हुन्छ आफ्नो धर्म आदिमाता आदिगुरुको कृपाले कोड निको भयो अब स्वास्नी र छोरालाई नखोजी के गर्नु आदिमाता जस्तै भए पनि माया गरेर ल्याक्यो स्वास्नी छोराको माया लाग्छ आदिमाता माया लाग्छ पुत्रमुख सोपेर रुन थाल्छ आँखाबाट आँसुको भेल बगाउँदै मार्थालाई पोर्ट्रेटमा आँसु झार्न मन लाग्छ पहिलो गएकी छुवास्नी र छोराको खोज गर्न भने एक पुत्रले बस्ती त्याग गरेपछि अघोषित चोकको स्थिति सृजित हुन्छ बस्तीवालाहरू आफ्नै ढङ्गले प्रभावित हुन्छन् मार्ता पनि प्रभावित हुन्छन् तर साह्रै नै अप्ठ्यारो किसिमले तिनलाई अस्वाभाविक रूपले शङ्का लाग्छ कि बस्तीको भविष्यका लागि यो एक अशुभ थालनी हो यही रीति पुत्रपुत्रीहरू जान थाले भने बस्तीको आबादी शून्यमा जान सक्छ प्रशान्तको जीवन र दर्शन दुवै निरर्थक हुनेछन् यद्यपि प्रशान्तले मानवीय स्वतन्त्रताको पक्षबाट बोल्दै बस्ती त्यागको घटनालाई दुर्भाग्यपूर्ण मान रुचाएन तर मार्थलाई कता कता मनमा लाग्छ प्रशान्त पनि घटनाले प्रभावित भएको छ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 पुत्रले बस्ती छोडेको पर्सिपल्ट बस्तीको मूल ढोकाभन्दा तिस चालिस मिटर पर एकजना सेतै फुलेकी अनुहार चौरी परेकी आइमाई देखा पर्छन् तिनीले लट्ठी टेकिरहेकी हुन्छन् एक टक लाएर तिनी बस्तीलाई रहस्यमय ढङ्गले हेरिरहेकी हुन्छन् सबभन्दा पहिले बुढी कुकर्नी बिन्दुको आँखा पर्छ तिनीमाथि बिन्दु मूल ढोकाबाट केही कदम बाहिर निस्केर त्यस आइमाईको मनोविज्ञान बुझ्ने प्रयास गर्छ तर सफलता प्राप्त गर्न सक्दिनँ सहज भावले ऊ यति कुरा बुझ्छे कि त्यस अपरिचित आइमाईको आचरण र दृष्टिमा शत्रुताभाव छैन बस दिन ढर्किनुभन्दा पहिले बिन्दु खुब क्रियाशील हुन्थे बस्तीका धेरै व्यक्तिलाई ऊ त्यस बुढी र अपरिचित स्वास्नी मान्छेप्रति ध्यान आकर्षित पार्थे बस्तीका बासिन्दाहरू जिज्ञासावास मूल ढोका वरिपरिका पर्खालबाट बुढीलाई हेर्दै फर्कदै गर्न थाल्छन् कोही पनि बुढीलाई चिन्न सक्दैनन् बुझ्न सक्दैनन् तर सरोकार नराखी बस्न पनि सक्दैनन् सबभन्दा बढी सरकार बिन्दुलाई नै हुन्छ उसको प्रयत्नले मैचाङ मार्फत आदिमाथासम्म कुरा पुग्छ आदिमाता एकजना बुढी आइमै बस्ती बाहिर उभिरहेका छन् बिहानदेखि मैचाङ जानकारी दिन्छ किन त्यहाँ उभिरहेकी मार्था सामान्य उत्सुकतापूर्वक प्रश्न गर्छिन् केही थाहा छैन आदिमाता एक बिहानै आदिगुरु बाहिर जानु भएपछि त्यहाँ देखा परेको अरे तिनभर उभिएको उभिएकै छन् त्यस्तै बुढी आइमै कस्तो ठकाइ पनि नलागेको भोग प्यास पनि नलागेको मार्थाको उत्सुकता राम्रैसित जाग्छ कोही व्यक्ति लठी टेकेर दिनभरको भोक प्यास र थकाइ बिर्सेर बस्तीलाई निर्निमय दृष्टिले हेरिरहन्छ भने यसको कारण अवश्य ठुलो हुनुपर्छ तिनी सोच्छिन र केही चिन्तित हुन्छन् कार्यवश प्रचान्त पोखरा गएको हुन्छ तिनले कहिले पनि बस्तीका कुरामा सोझै हात हालेको तिनी त सर्वमान्य आराध्य देवी थिइन् बस्तीका समस्याहरू व्यवस्थाहरू बस र क्रियाकलापहरूभन्दा माथि अग्रासनमा विराजमान मार्थ प्रतिष्ठाको सीमा बुझ्थिन् कर्तव्यको सीमा पनि बुझ्थिन् तर यस्तो स्थिति तिनले साक्षात्कार गरेकी थिएनन् अपरिचित बुढीलाई उपेक्षा गर्नु ठीक होला कि प्रशान्तको तर्फबाट केही गर्नुभेष होला तिनी सोचविचारमा पर्छिन् धेरै समयसम्म तिनी दुधार दुधारमा परिरहन्छन् अन्तत मार्था एक विशेष निर्णयमा पुग्छिन् पुत्री त्यस वृद्ध महिलालाई सम्मानपूर्वक यहाँ लिएर आऊ मार्था आफ्नो निर्णय सुनाउँछिन् मैचाङका लागि यो निर्णय चिर परमादेश साबित हुन्छ आदि मन्दिरबाट बाहिर निस्केर ऊ बस्तीको मूल ढोकातिर खुसीले उत्तेजित हुँदै दगोर्छे बिन्दु पनि उसको पछि लाग्छे तर मूल ढोका आइपुग्दा नपुग्दै मैचाङ दौडमा पछि पर्छ ग्रुप नारी मैचाङ र बिन्दु गएपछि मार्था आफ्नो निर्णयमाथि पुनर्विचार गर्छिन् प्रशान्तलाई मेरो निर्णय मन पर्ला तिनी सोध्छिन् तर कुनै उत्तर पाउन सक्दिनन् प्रशान्त रिसाउने त होइन तिनीलाई डर पनि लाग्छ तर कुनै किन तिनलाई मनभित्र एक अज्ञात खुसी पनि लाग्छ तिनको ओठका कुना एउटा उत्तर नाच्न थाल्छ रिसाए रिसाओस् कि मलाई यति अधिकार पनि छैन बिन्दु फर्केर आएपछि मार्थाको खुसी बाँचिन्छ तिनी बिन्दुको पथ प्रदर्शनमा आदि मन्दिरबाट बाहिर निस्कन्छन् तिनको उत्सुकता दृष्टिमा एउटा भीड प्रत्यक्ष हुन्छ जुन बिस्तारै बिस्तारै तिनीतर्फ नै बढिरहेको हुन्छ पहिलोपल्ट बस्ती प्रवेश गर्दा तिनले यस्तै भिडको सामना गर्नु थियो त्यस समयमित भिडको केन्द्रमा आदिको रूपचान्त थियो भने अहिले एक बुढी स्वास्नी मान्छे छ बुढी दाहिने हातले लठी टेक्दै अशक्त कछुवाझै आवश्यकता भन्दा ढिलो हिँडिरहेकी हुन्छन् मैजाङ तिनको देवीको पाखुरा समातेर भरिदिइरहे हुन्छे पस्तीवालाहरूको सुपरिचित भिड बुढीसित सुस्तरी हिँड्दा हिँड्दै नसकेर ठाउँ ठाउँमा टुटेको हुन्छ आदि मन्दिरको निकट पुगेपछि विशेष गरी आदिमाथालाई देखेर भिड फेरि समयमित हुँदै जान्छ र ठाउँ ठाउँका टुटफुटहरू जोडिँदै जान्छन् भिड लक्ष्यमा पुग्छ आदि मन्दिरको प्राङ्गणका फुलहरूसित झिस्किरहेका दुई जोडी भँगेरा र बिना जोडीका गौँथली जुरेली र डाङ्रे चराहरू भिडको दबामा परि मैदानतिर भाग्छन् एउटा पर्यटक जस्तो चरा जो मैदानमा आनन्दपूर्वक कावा खाइरहेको हुन्छ ती भगुवा चराहरूको दबावमा परि नराम्ररी आतिन्छ र आफ्नो लामा लामा पखेर छिट छिटो चलाएर बस्तीबाटै बेपत्ता हुन्छ फुलका रजकण चुसिरहेका रङ्गिन पुतलीहरू आतिँदैनन् उल्टो केही साना पुतलीहरू जो केही घन्टा अघिसम्म काया प्रतीक्षा गर्दै रुखका हाँगा बिगामा डल्लिरहेका थिए भिडमाथि उडेर बादुरी देखाउन थाल्छन् मार्ता भिडलाई एकपल्ट समष्टिगत दृष्टिले हेर्छिन् त्यसपछि वृद्धामाथि दृष्टि केन्द्रित गर्दै सोध्छन् यसलाई पुत्री भनेर सम्बोधन गरौँ कि बुढीआमै भनेर गरौँ निर्णयको रूप नारी लिन्छ वृद्धाको कानमा मुख जोडला जोड्लाझै गरी परिचयको क्रम सुरु गर्छे बजै उहाँ हामी सबैकै आदिमाता हुनुहुन्छ कुराकानमा पर्नासाथ वृद्धाको नेत्र ज्योति तेजिलो हुन्छ शरीरमा एक अनौठो कम्पन हुन्छ तिनी थरथर कामको का हातहरू मुस्किलले जोड्दै कामेको दयनीय स्वरमा बिन्ती बिसाउँछिन् शरण पाऊ हजुर मर नसकेको बुढी शरण पाऊँ बिन्ती बिसाइसकेपछि वृद्धको कम्पायमान शरीर शिथिल हुन्छ तिनी लट्ठीको साराले यथुचुक बस्छन् मार्थालाई के गरौँ के गरौँ हुन्छ कुरूप नारी मैचाङ सहकदिन आइपुग्छे बजै उठ्नुहोस् उठ्नुहोस् बजै ऊ वृद्धलाई पछितिरबाट समातेर उठ्ने प्रयत्न प्रेरित गर्छ वृद्ध लामो समयसम्म ओछ्यान परेको रोगी पहिलोपल्ट पर तङ्ग्रिएर उठेजे गरी उठ्छिन् मार्था तिनको भाव वृद्ध अनुहारमा तनाव र चाउका दर्साहरू देख्छिन् र ती चौर्यका दर्साहरू भाग्यका दर्सा होइनन् भन्ने कुरा अनुभव गर्छिन् यहाँको घर कहाँ पर्यो मार्था प्रश्न गर्छिन् तर वृद्ध अस्पष्ट आवाजमा शरण पाऊ हजुर शरण पाऊ भन्ने शब्दावली मात्रै दोहोऱ्याइरहन्छन् बस्तीमा यहाँलाई स्वागत छ मार्थ सबैले सुनोस् भन्ने अभिप्रायले स्वरलाई आवश्यक तीव्रता प्रदान गर्दै बोल्छिन् म आफ्नो तर्फबाट आदिगुरुको तर्फबाट र पुत्र पुत्रीहरूका तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्छु भिडमा सन्सनी फैलिन्छ कुनै के कुरा बुझेर बिन्दु रमाउन थाल्छ तर कुरूप नारीलाई खुसी प्रकट गर्ने अवसर मिल्दैन वृद्धा उसको भरले मात्रै उभिरहेकी हुन्छन्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 प्रशान्त कतिखेर आइपुग्ला र कुरा सुनाऊ भन्ने भावनाले तिनी अधीर हुन्छन् तिनी पढ्न सक्दैनन् चुपचाप बन सक्दैनन् करिब आधा घन्टासम्म तिनी समीमित हुन आफैसित सङ्घर्ष गर्छिन् तर सक्दैनन् केही नलागेपछि तिनी अँध्यारो भान्सा खण्डको झालो रातको अन्धकारमा चुर्लुमा डुबेको आदिगृहलाई ठुलो ठुलो हेरिरहन्छन् मार्थालाई समयको होस् हुँदैन करिब साढे बजे तिनी आफ्नो पछाडि टाढा कसैले आदिमाता भनी बोलाए जस्तो आवाज पाउँछिन् तिनीलाई यो प्रशान्तको बोली जस्तो लाग्छ अँध्यारो भान्सा निस्केर मार्था आवाज सुन्ने प्रयास गर्छिन् आदिमाता प्रशान्तको बोली स्पष्ट सुनिन्छ मर् मन को उत्तेजना था न सक दगुर्दे आदि मंदिर अंतकक्षीबीच को ढोका खोल् जुन ढप्काइक मात्र होहो प्रशांत मिम्मीला नर्खिक थे मर् प्रशांत का दुबई हाथ से मतरे ता तिमी कह गया थे बिहान देखि तिमी ठह नहीं छे मत अप्ठारो में मैले जानकारी पाइसकेको छु म मा आदिमाताप्रति कृतज्ञ छु हार्दिक कृतज्ञता ज्ञापन गर्छु प्रशान्त औपचारिकता निर्वाह गर्छ तर तिनको सामिपीबाट आफूलाई स्वतन्त्र पार्न सक्दैन कुनिकिन उसलाई कठोर हुन मन लाग्दैन मार्ताको खुसी भङ्ग गर्न मन लाग्दैन यति मि खुसी छौ प्रशान्त मार्ता झन् बढी नजिकिन्छन् हो म साह्रै कृतज्ञ छु आदिमाताप्रति प्रशान्त मैले तिम्रो अनुपस्थितिमा कठिन निर्णय लिनु पर्यो मैले त्यस वृद्धालाई शरणमा लिनु आफ्नो कर्तव्य सम्झेँ मैले तिम्रो कार्यमा हस्तक्षेप को होइन तर मार्थ बल्ला बल्दै भावुक हुन्छन् र टाउको निहराएर प्रशान्तको छातीमा अडाउँछन् आदि माता मेरा लागि यो प्रसन्नताको विषय हो कि प्रशान्त पनि प्रत्युत्तरको क्रमलाई पुरा गर्न सक्दैन बिचैमा अड्किन्छ केही सोच्न के थाल्छ उसको त्यो सोचाइ स्वयं उसलाई प्रष्ट हुँदैन प्रशान्त मैले त्यस वृद्धाको कथा सुने साह्रै करुण कथा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 मैले कृतज्ञता ज्ञापन गरिसकेँ आदिमाताले अत्यत्तम कार्य गर्नुभयो प्रशान्तले भन्नु साँच्चै जवाफमा प्रशान्त हार्दिकतापूर्वक मुस्कुराउँछ मार्थाको खुसीले धप्प बलेको अनुहारमा खुसीको नसा चढ्छ प्रशान्त मलाई बस्तीको काममा अभिरुचि छ काम देऊ है मलाई मार्था लाएर बोल्छन् आदिमाताले इच्छा बमजिम बस्तीका विभिन्न शङ्कायहरूको अध्ययन निरीक्षण गर्नु म आफ्नो अहभाग्य सम्झिनेछु साँच्चै म सत्य बोल्दैछु प्रशान्त मार्थाको प्रेम प्रदर्शनबाट विचलित नभएको आश्वासन स्वयंलाई दिँदै समेत बाणीमा बोल्न थाल्छ आदिमाताको आवश्यकता बस्तीका प्रत्येक सङ्कायलाई र प्रत्येक व्यक्तिलाई छ आदि मन्दिरभित्र मात्र होइन बाहिर पनि बस्दा प्रत्येक क्रियाकलापमा पुत्रपुत्रीहरू आदिमाताको शुभाश्यहरू बाचा म भोलिदेखि बाहिर निस्कनेछु मार्ता लाडिएर प्रशान्तको छातीमा टाँसिएर आँखा जिम्लन्छन् सम्भवत आफ्नो अस्तित्वलाई नै बिर्सन्छन् प्रशान्त कुनै विरोध गर्दैन केही समयसम्म जबसम्म उसलाई आवश्यक लाग्छ आदिमाता अब म बिदा हुन्छु विधा शब्दले मार्ताको नसा नसाटूड़ टुट्छ नसा टुटेपछि तिनलाई केही सङ्कोच लाग्छ प्रशान्तलाई छोडेर तिनी एकातिर फर्किन्छन् केही अँध्यारोमा चाल मारेर भागेको आवाज तिनी पाउँछन् र लज्जित हुन्छन् भाग्ने व्यक्ति तिनकी सेवीका पुत्री वा सङ्गिनी कुरूपा नारी हो भने तिनीलाई थाहा हुन्छ रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया सुतनी भोलि बिहान सबै उठ्ने शुभ आशीर्वादसहित पुत्रपुतीहरूलाई सम्बोधन गर्ने र क्रमशः बस्तीका सबै शङ्काहरू निरीक्षण गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू मनभित्र तर्जुमा गरी तिनी आँखा निद्रा नलागेसम्म परमानन्द र आत्मसन्तोषको नन्दन वनमा हार्दिक परिभ्रमण गरिरहन्छन् कतिखेर निद्रा पर्छ थाहा हुँदैन जब तिनी बिहान आँखा खोल्न साथ हडबडाएर उठ्छन् घडीमा बिहानको साढे सात बजीसकेको हुन्छ आधी माता प्रणाम दुधको तातो तातो प्याला टेबलमा राख्दै गुरुप नारी मैछाङ जोक्छे मार्था पुत्रीको आँखामा सोझै हेर्ने साहस गर्दैनन् आदिगुरुको प्रवचन समाप्त भयो नमिलेका केस राशिमा अलमरिले मार्ता सोध्छिन् पुत्री टाउको हल्लाइदिन्छ आज चाँडै उठ्ने भनेको त झन् कस्तो निद्रा परेको मार्ता लामो अल्छी लाग्दो र अल्छी मान्न मन पराउनेहरूका लागि रहर लाग्दो आइकाट्छन् तिनीलाई फेरि सुतो जस्तो लाग्छ आजगुरुले सोध्नु भएको थियो मैचाङ रहस्यमय भावमा बोल्छे के कुरा मार्था पुलुक हेर्छिन् तर पुत्रीसित आँखा जुधाउने प्रयास सफल हुँदैन आधी माता उठिसक्नुभयो कि भनेर कतिखेर अघि भर्खरै प्रवचन सकिएपछि अहिले मन्दिरमै हुनुहुन्छ बाहिर निस्किसक्नुभयो सायद श्रमशालामा जानुभएको छ मैचाङको अनुहारमा रहस्यको भाव झन् बढी घनीभूत हुन्छ बोलाएर ल्याउँ भइहाल्यो मार्था कुरालाई खास महत्त्व नदिज गरी दुधको प्याला समात्न् झ्यालतिर फर्कन्छन् पुत्री मनभित्र उम्रिँदै गरेको कुतु हल तल नपखाइकन खण्डतिर लाग्छ आधा घन्टापछि बिहानको ठीक आठ बजे मार्था आदि मन्दिरबाट बाहिर निस्कन्छन् आकाशको छेउछाउमा महत्त्वहीन सेता बादलका टुक्राहरू देखिए पनि मजाले घाम लागिसकेको हुन्छ चौरमा शीतका थोपाहरू कलिलो घाममा ढल्किरहेका हुन्छन् बस्तीलाई आफ्नो अधिकार क्षेत्र सम्झाउने चराहरू खुब हल्ला मचाइरहेका हुन्छन् वातावरण चिसो हुँदैन तर रुखका पातहरू हल्ला आउने अनियमित हावाका छालहरू चिसै हुन्छन् मार्दा दानेपट्टिको आदिगृह र देव्रीपट्टिको आदि आरोग्यशालातिर पल्याक पुलक हेर्दै एकछिन ठिङ्ग उभिरहन्छन् मिठो मानेर घाम तापिरहन्छन् आदि मन्दिरको समानान्तर अर्कोपट्टि बस्तीका आवासीय घरहरू हुन्छन् यी आवास गृहहरू र आदि शिक्षणशालाको छेउ जोडिने कोडमा आदिश्रमशाला हुन्छ बस्तीको मूल डोकाको दिशाबाट हेर्दा दाहिनेपट्टि आदि आरोग्यशाला आदि मन्दिर र आदिगृह दा। एक लाइनमा देखिन्छन् भने देव्रेपट्टि आवास गृहहरू र आदिश्रमशालाको गोलघर देखिन्छ गोलघरको पछिल्लोतिरको भाग जहाँ अन्नादि उपार्जन गरिन्छ मूल डोकाबाट देखिँदैन विपरीत छेउ आदि मन्दिर र गोलघरको बिचमा आदि शिक्षणशाला हुन्छ र्थ घमाइलो बिहानीमा रमाइलो मान्दै नभागन्तुकले झैँ टाढेबाट घरहरूको स्थिति बोध गर्छिन् र आदिश्रमशालातिर लाग्छन् बस्तीको ठुलो चौरछि चल्दै गर्दा कुनिकिन तिनको मनमा कुतकुति लाग्छ गुरुप नारीको आँखाले पछिल्लोतिरबाट पछ्याइरहेको तिनी चाल पाउँछिन् आदिश्रमशालाको आकृतिपूर्ण रूपले गोलो हुन्छ पक्की अग्लो र चाक्लो पनि हुन्छ मार्था बिना पूर्व सूचना गोलघरभित्र प्रवेश गर्छिन् कता कताबाट बिन्दु दगर्दै आइपुग्छ र तिनको पैतान लुटपुटिनुभन्दा पहिले तिनचोटि बोक्छ त्यहाँ कार्यरत सबै श्रमिकहरू आदिमातालाई देख्छन् केही क्षण अप्ठ्यारो मान्दै परस्पर हेराएर गर्छन् त्यसपछि सबै जराकझुरुक उठेर प्रणाम गर्छन् मार्था प्रणाम स्वीकार गर्छिन् श्रमिकहरूलाई आफ्नो स्थानमा बस्न हातले सङ्केत गर्छिन् श्रमिकहरू सङ्केत बमोजिम बस्दै काम गर्न थाल्छन् केही श्रमिक महिलाहरू कुरा नबुझेर उभिरहन्छन् गोलघरमा करिब पचास व्यक्ति हुन्छन् महिलाहरूको सङ्ख्या झन्डै पचास नै हुन्छ मार्था अभायुक्त मुस्कान छर्दै सरसर्ती श्रमकारीहरू निरीक्षण गर्न थाल्छिन् ग्रामीण करेलु उद्योग धन्दाको कुरामा तिनको खास अभिरुचि हुँदैन तर तिनी पुत्र पुत्रपुत्रीहरूको खुसीका लागि अभिरुचि जागृत गर्न पूर्ण रूपले प्रयत्नशील रहन्छन् रामाधी माता गोलघरको नाइकी तिनको पछिल्लोतिर हात जोड्छ उसको स्वर निकै हुन्छ अनुहार कालोनिलो भएको हुन्छ मार्था अभाइ मुद्रामा पछि फर्कन्छन् मार्ता म यहाँको म तिमीलाई चिन्छु पुत्र यसको गोलघरको इन्चार्ज होइनौ तिमी मार्ता पूर्ववत अवाभाइ मुद्रामा सुमधुर मुस्कान छर्छिन् अधमैंशी उमेरको मोटोघाटो अग्लो भूतपूर्व सैनिक कृपाकृतिको पुत्रको हात मल्ने क्रियाशीलतामा एक किसिमको अभ्यस्त कलात्मक लोच देखिन्छ तर मार्थालाई त्यो कला मनपर्दैन तिमी सगभर ध्यान विकेन्द्रित गर्न खोज्छिन् अथवा अभिरुचि जागृत गर्ने कार्यमा केन्द्रित हुन खोज्छिन् नाइकी पुत्रले यसबीच हात स्वस्थ सामान्य भाव अर्जित गर्छ उसको कालोनिलो अनुहारमा सेता रात रङहरू देखा पर्छ त्र यहाँ के के उत्पादन हुन्छन् मार्था श्रमिकहरूको नजिक जाँदै प्रश्न गर्छिन् आदि माता हामी यहाँ आवश्यकताअनुसार वस्तुहरू उत्पादन गर्छौँ घरेलु उद्योग धन्दा र गाउँ इलामका काम हुन्छन् बस्तीलाई आवश्यक पर्ने सामानहरू यहीँ भन्छन् बाहिर हाट बजारहरूमा बेच्नका लागि पनि सामानहरूको उत्पादन हुन्छ यहाँ अहिले हामी पोखराको दसैँ बजारमा बिक्री गर्न सामानहरू उत्पादन गर्दैछौँ नाइके पुत्र वस्तुहरूको नाम नलिकन फरफर्ती जानकारी दिन्छ मार्थालाई राम्रैसित कुरामा अभिरुचि जाक्छ श्रमिकहरू डोको नाम्लो राढी गुन्द्री चित्रा भकारी आदि बनाइरहेका हुन्छन् दसैँ बजार कहाँ लाग्छ पोखरामा पुरानो टुडी खेलमा फुलपातीको दिन लाग्छ मैले यहाँका हाट बजारहरू देखेकै छैन साह्रै रमाइलो हुन्छ होला होइन मार्था चञ्चल किशोरीले झैँ उत्साहित भई सोध्छिन् रमाइलो नै हुन्छ त्यहाँ बजारीहरू पसल थाप्छन् गाउँलेहरू सरसामान किनबेच गर्न झर्छन् थाक खोलाको भोटेर थकाली चाङ्ग्राहरू भेडाइ बस्न आउँछन् त्यसो भए म पनि जान्छु तिमीहरूसित मार्था झन् बढी उत्साहित हुन्छन् भूतपूर्व सैनिक जस्तो नायकी पुत्र अभाग हुन्छ यसबीच मार्थाको दृष्टि राढी पाखी बुनिरहेका महिलाहरूको समूहमा पर्छ त्यस महिला समूहमा तिनी त्यस वृद्धलाई चिन्न भुल गर्दैनन् जसलाई तिनले आश्रय दिएकी थिइन् एक तरुनी श्रमिक वृद्धलाई राढी बुन्ने तरिका सिकाइरहेकी हुन्छ वृद्ध तन्मयतापूर्वक तरुणी श्रमिकको कुरा र काममा ध्यान दिइरहेकी हुन्छन् मार्था बिस्तारै तिनीहरूको समीप जान्छन् तरुनी र वृद्धा दुवै असजिलो मान्छन् के गर्दै हुनुहुन्छ मार्था वृद्धलाई मुस्कुराउँदै सोध्छन् हजुर सिकेकी राडी बनाउने काम वृद्ध अड्किँदै दे जवाफ दिन्छन् ए राम्रो यो सिक्नु राम्रो कुरा हो कसैको भरपरि बाँच्नु पर्दैन मार्था मन्द मन्द मुस्कुराउँदै जान्छन् उहाँलाई राम्ररी सिकाइदेऊ भाइ तरुनी श्रमिकका लाज मान्दै कोप्टो पर्छ मुखमा पछौरीको बुझो को किन लाज माने त्यसरी मार्था हाँस्छिन् वरिपरिका तरुनीहरू हाँस्छन् अधमैंसीहरू मुस्काउँछन् वृद्धको अनुहार पनि हँसिलो हुन्छ तिम्रो नाम के हो नि मार्था सोध्छन् प्रत्युत्तरमा तरुनी श्रमिक झन् बढी घोप्टो पर्छ सबै उसको यो अवस्थादेखि हाँस्न थाल्छन् गोलघरमा काम ठप्प रोकिन्छ मार्थालाई हाँसो लाग्छ तर त्यसभन्दा बढी तिनलाई आश्चर्य लाग्छ मान्छेलाई यति साह्रो लाज लाग्छ भन्ने कुरा तिनीलाई थाहा हुँदैन त्यसैले एक प्रकारको आनन्द पनि लाग्छ मार्ता अघिल्लोतिर बस्दै उसको चिउँडो समातेर उछाल्छन् उसलाई राम्ररी माथि हेर च्याबास अब भन नाम के हो जमुना ऊ सासै सास नाम भन्छे र फेरि घोपिने प्रयास गर्छ मार्ता उसको अनुहार उचारै राख्छन्